Thank you. नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघाल सँगै इन्टरनेट अनलाइनबाट डब्लु डब्ल्यू कम डट एनपी लगन गरेर विश्वको जुनसुकै गुनाम रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायलाई सुनिराख्नु भएको छ प्राविधिक मित्र विष्णुजी सँगै तपाईँकी लोक संगीतको सहायत्री दिवस मगर पनि उपस्थित भइसकेको छु कार्यक्रम अर्पण शुभसाजको व्यवसायलाई तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय फ्लो पाँच मेगामा हरेक दिन सुन्न सक्नुहुनेछ सा, बेलुका साँझ सात बजेपछि करिब करिब साढे बजे सात बजेसम्म सुन्न सक्नुहुनेछ हामी यो आधा घण्टे व्यवसायमा तपाईँको सम्झना सन्देश पनि लिन्छौ त्यसको लागि दुईवटा टेलिफोन नम्बर पनि हामीले खुल्ला गरिराखेका छौँ शून्य र शून्य छप्पन्न पाँच बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ र हामीले मिठा मिठा लुकदुरी भाकालाई पनि कार्यक्रममा स्मान दिन्छौँ दुरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौ तपाईँ दिनभर आफ्नो काममा व्यस्त रहनुहुन्छ साँझमा घर फर्किँदै हुनुहुन्छ होला श्रोता मित्रहरू त घर फर्केर पनि रेडियो अर्पण बस्ने कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय सुनेर बसिराख्नु भएको छ होला जहाँ हुनुहुन्छ जो जस्तो अवस्थामा हुनुहुन्छ तपाईँ अहिले कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा हुनुहुन्छ तपाईँलाई पनि आउन मन लागेको छ आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश मा बाँड्न मनलागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला कार्यक्रमको शुरूआतमा कोही मित्र हुनुहुन्छ भनेर विष्णुजीले स्तार गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्कार आज़ आज़े। आज़े। <laughs> जी के फोन सम्झना आफ्नो आफन्त इष्ट्रिदा भइसक्नु भएको छ हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते दादा नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ अशोकजी के गर्दै हुनुहुन्छ अघिल्लो दिनहरू सँगसँगै नभएन आज चाहिँ सम्झना सन्देश चाहनुहुन्छ अनि कन्ट्रोल रुममा हुने दादालाई अनि मेरो घर पुरार अनि मेरो मलेसिमा हुने प्रम अङ्कल अनि तिलक अनि मेरो बहिनीहरू पार्वती अनि सबिना अनि मनिषा भौतिक अनि सोनाम दोर्जे अनि रोहित अनि अङ्कलहरू इमान सिंह नारायण सिंह अनि बुद्धिमाया चेम्पाङ अनि आयु सिंह चेर्पा अनि तीन तीन तीन जी आफ्नो आफन्त इष्ट्री सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र को हुनुहुन्छ भण्डारा ताराजी धेरै दिन बसी आउनु भयो त भाइ तरूलाई पनि पालो दिनु पर्यो नि होइन खुसी लाग्छ अनि के गर्दै हुनुहुन्छ ताराजी खाना बनाएर बस्नु भइराख्नु भएको छ है हुन्छ कार्यक्रम सम्झना सन्देशको लागि राख्न चाहनुहुन्छ आज आजूर। आजूर। आजूर। आज तारा ताराजी कार्यक्रममा आउनुभयो आउँदै घर नला भने छुट्टिन्छौँ नमस्कार यति बेला भण्डाराबाट तारा प्रचा आउनुभएको थियो अन आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तीन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तीन सय तेत्तीसको दुईटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला अब एउटा मिठो लौदोरी सुन्छौं त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने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 लाग्यो मायाको कटेरी जल्यो खरको छानो निकै नै मर्मेशी लोकदोरी भएका थियो हामीले कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा राखिसकेका छौँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय सुनिराख्नु भएको छ तपाईँले तपाईँकै लोकप्रिय रेडियो दुईटि अर्पण एक सय चार ठुलो खाना बनाउँदै हुनुहुन्छ होला कोही कोही श्रोता खाना पनि खाइसक्नुभयो होला जहाँ हुनुहुन्छ जो जस्तो अवस्थामा हुनुहुन्छ तपाईँलाई मिठा मिठा लोकदोरी भएका कार्यक्रममा हामी पस्किराखेका छौँ तपाईँको सम्झना सन्देश पनि लिइराखेका छौँ फेरि पनि कोही मित्र हुनुहुन्छ कार्यक्रममा कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर अनि खाना खाइसक्नु भयो कि नै भएको छैन हुन्छ तिलक जी कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनु अनि मेरो साथी अशोक लामालाई अनि आकाशलाई अनि अविनाशलाई पार्वती मनिषा सबिना कुमारी अनि मलाई तिना भयो चिने नचिने सम्पन्नलाई यति बेला कोराक्यिलक लामा हुनुभएको थियो आफ्नो आफन्त इष्टमितलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ कार्यक्रममा हामी मिठा मिठा लोक गरी भाकाहरू बजाएर तपाईँको त्यो दिनभरको थकानलाई थोरै भए पनि टाढे राख्ने कोसिस गरिराखेका छौँ यदि तपाईँलाई पनि आउन मन लागेको छ भने दुईटा टेलिफोन नम्बर पनि हामीले खुल्ला गरिराखेका छौँ शून्य छ पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको कोही को मित्र हुनुहुन्छ टेलिफोन सा सम्पर्कमा हेलो हजुर नमस्कार हुनुहुन्छ प्रज्वलजी के गर्नुहुन्छ कतिमा आज मा सम्झना पहिला मेरो परिवारलाई अनि पर अनि प्रज्लि नचिनु सबैलाई हुन्छ प्रजल कार्यक्रममा आउनुभयो प्रज्वल कार्की आउनु भएको थियो आफ्नो आफन्त इष्ट राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ कहाँबाट हुनुहुन्छ रोशिका पढ्दै हुनुहुन्छ कतिमा पढ्नुहुन्छ अनि रोसिकाजीको पढाइ कस्तो छ ठिक ठिकै भनौँ रोसिकाजीलाई लोकदोरी भाकाहरू कतिको मनपर्छ राम्रै लाग्छ भन्नु पर्यो है आज कार्यक्रममा आउनु भएको छ एकैछिन पछाडि यस्तै मिठा लोकदोरी भाका बजाउँछौ त्यसमार्फ तपाईँ कसलाई सम्झन चाहनुहुन्छ हजुर धन्यवाद हुन्छ रोशिकाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोला टानीबाट रोसिका भूषाला हुनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ अब कार्यक्रममा एउटा मिठो लोकदोरी भाका सुन्छु त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने ओई बन झाराया नहीं हो कई नामी समझना यो भारी रोजूनी बिरसल सुनी भूल देना माने माया घर रोशन शर्मा are he यो जुनी बिरसन्न संयोग जुनी भन्दिनँ मलाई माया गर्ने यो संसारमा एउटा परिछ रमाइलो लुकरी भएका थियो कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा राखिसकेका छौँ चा। कार्यक्रम अर्पण शुभ साझ व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय कार्यक्रममा फेरि पनि कोही मित्र हुनुहुन्छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ हेलो कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ मकनपुरमेश खाइसक्नुभयो हाम्रो भएको छैन निमेशजी कार्यक्रम सके पछाडि हुन्छ हुन्छ निमेशक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद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 लामा। लामा। खाना ज दादा भाउजू फुलमाया दिदी जिमला मेरो घर परिवारलाई मलाई सरिता हुने चिनी नचिनेछलाई हुन्छ सरिता जे कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुटिन्छौँ नमस्कार यति बेला खुराकबाट सरिता लामा आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर रा, विदा भइसक्नु भएको छ फेरी पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ मकनपुरबाट आकाश के भन्नुभयो अलिकति तपाईँको आवाजलाई मैले बुझ्न सकिराखेको छैन हेलो मकनपुरबाट के भन्नुभयो सरोज लामा सरोजी के गर्नुहुन्छ तपाईँ मकनपुरबाट सरोज लामा आउनुभएको थियो भन्नुभएको छ उहाँको आवाजलाई मैले राम्रोताले बुझ्न सकिराखेको थिइनँ सम्पर्क विच्छेद टेलिफोन सम्पर्क विच्छेद भइसकेको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ फेरि पनि दुई मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्र विष्णुजीले सराह गरिराख्नु भएको छ उहाँलाई म एकै दिन पछाडि कार्यक्रममा स्वागत गर्छु शून्य र शून्य छपन्न दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर पुरा लगाएर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ साँझ रेडियो अर्पण एक सय हरेक दिन आउने गर्छ सा बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजेसम्म यो आधा घन्टे वसाईमा मिठा मिठा लुकदोरीको लुकदोरी साथसाथै तपाईँको सम्झना सन्देश पनि लिन्छौँ हामी कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार नमस्कार मस्कार कहाँबाट हुनुहुन्छ नयाँ नौलाबर के कस्तो छ हुन्छ अनिशाजी कार्यक्रममा आउनुभएको छ सम्झना सन्देश कसको लागि राख्न सक्नुहुन्छ खुसी लाग्यो अहिले यति बेला सरीखेतबाट अनिसा लामा हुनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ अब कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ सामुदायिक रेडियो पाँच मेगा इन्टरनेट अनलाइन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्फबाट शुभ साँझको युवालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद भण्डारा ऋषि अशोक लामा भण्डाराबाट तारा प्रजा कुराकबाट तिलक लामा बकुलरबाट प्रजल कार्की टाढीबाट रोसिका भुसाल मकनपुरबाट निमेश थिङ कुराकबाट सरिता लामा मकनपुरबाट सरोज लामा आउनुभएको थियो उहाँसँग मेरो राम्रो कुराकानी हुन सकेन आज कुराकानी नभए पनि पक्कै भने भोलिको बसाएमा उहाँसँग मेरो राम्रो कुराकानी हुन्छ त्यस्तै गरी सरखेतबाट अनिसा लामा आउनुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई धेरै धेरै धन्यवाद र दिनजासम्म मेरो आवाजलाई रेडियो सेट मार्फत पुर्याउने प्राविधिक मित्रका लागि विष्णुजीप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँकी लोकसंगीतको सहयात्री मधिवस मगर पनि एउटा मिठो लोकदरि भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै कार्यक्रम अर्पण शुभसाहसको व्यवसायबाट उजेल पर्छु नमस्कार खोजनी होलात्मा गाउ पाउला तिमलाई देख्न पाउला दिन पाउला कसलाई सुनि होला कसलाई शोधनी होना कम्हेर चू बोलाउू सुनहेर चू बोलाउू के ओनी कहाँ थी कहाँ खोजनी कहाँ थी कहाँ खोजनी